कथाको नाम छ प्यासी चम्पाकली कथाकार सुबेसुद्धा आचार्य र बाचन प्रकाश अधिकारी यता सुन्नुहोस् न भन्या कता हराउनु भयो तपाईँ काला माछाको का कत्ला झैँ टलक्क टर्केको पिण्डुलामा तोरीको तेल घस्दै बोलाउँछ चम्पाकलीले आफ्नो लोग्नेलाई फेरि केचाइहरू बोलाए कि एक चाङ जुठोबाट बोकेर दैलोबाट निस्कन्दै उभन्छ उसको मुहारमा अलिकति दिग्दारी लेपिन्छ घिसिक्क का। कालोमा भुइँफुट्टा सेतो मिसिएको दाह्री जमिनबाट एक इन्च जुरुक जुरुक्क का। कपाल ननुहाएको पनि लामी समय भयो कि जस्तो छ हेर्दा अति नमिलेको मैलो कमिजको फेर स्याहार्दा स्याहार्दै रक्षणुङ्गमा टुसुक्क बस्छ र जुठा भाँडा मस्काउन थाल्छ खरानी र लुणाले उता चम्पकली भने गुन्द्रुकको जस्तो जुगुल्टो परेको उता चम्पकली भने गुन्द्रुक जस्तो गुजुल्टु परेको कपाललाई तेल दली दली चिपिच्याल्ल बनाउँछ र बाँसको काहीँले कोरछे. कपाल कोरिसकेर तेल अनुहारमा पनि दली चिपिच्याल्ल पारी. फरिएको एउटा टालोले टाउको बाँछे बेसरी टिनिक्क साउन्डको घाम चर्केको छ घामको रापले पसिना बर्र रा फुट्छ शरीरमा तपाईँले पण्डितलाई खबर गर्नुभयो भोलिका लागि ऊ अलिकति मस्केर छड्के आँखाले लोग्नेलाई हेर्दै बोल्छे आगोको मुस्लाले राङ्सिएर कालो भएको किकको कराहीमा लुडाले मस्काउँदै भन्छ लोग्ने चाहिँ गरे गरेँ यति भन्दा ऊ बढी बोल्न चाहेन घिरौंलाको थाक्रक्रोमा सुकाएको डल्लब पल्टाउँदै फेरि सोच्छे चम्पाक अली गाउँभरिकालाई खबर गर्नुपर्ने के के गर्नुभयो तपाईँले माथिल्ला घरै जम्दार्ने आमालाई र गैराघरकी सुन्तलीलाई त भरेबाटै बोलाउनु भिजाएको चामल कुट्न गाउँको भिटो छाल्न केराउचना भिजाउन र चामल केलाउन भोलि बिहानै त पण्डित आइहाल्छन् केई गर्न भ्याइन्न सुकेको टालाटोली झिकेर फलैँचाको बाह्रमा झुन्ड्याउँदै भन्छे चम्पाकलीले मस्काएको भाँडा पखाल्दै पुर्लुक्क एकपटक हेर्छ ऊ चम्पाकलीलाई कुन्नी किन हौ बोलेन यसपटक मकैबारीमा स्याहार र हावा चल्छ हावा पनि तातै छ बहेको आँगनको छेउमा घाँस खाँदै गरेको बाख्राको पाठो तर्सेर म्या गर्दै पालीतिर दौडिन्छ दुवैजनाले उतै हेर्छन् पर्खालबाट कालो सर्प सल्लाह गोठतिर लम्क्यो लाउ न त्यो सर्प गोठतिर जान लाग्यो धपाउनुस गोठमा छिर्यो भने भैँसी उफ्रेर चौपट गर्छ चम्पकलीको आवाजमा धुलो माटो टिपेर स्याहार मिल्काउँछ सर्प भएतिर सर्प छिटो छिटो कुद्दै पश्च मकैबारीमा आँ गर्दै कोठाको झ्यालबाट भैँसीले बोलाउँछ उसलाई ला कुण्डो पनि खुवाउन ढिलो भयो अतालिन्छ उसको मन भाडा छिटो छिटो पखाल्न खोज्छ उसै हात लरबरिन्छ कसो कसो हातबाट काँचको कचौरा ढुङ्गामा बज्रेर दुई टुक्रा भयो उ आत्तिएर हेर्छ चम्पकली भएतिर ससंकित नजरले चम्पकलीले पनि उसलाई हेर्छ रक्षण ढुङ्गामा दुई टुक्रा भएको काँचको कचौराली निहाल्छ दुवैलाई लौ गर्नु भयो नि तपाईँले काम कस्तो हेपायत्तो तरिकाबाट गर्नुहुन्छ है तरिका गर्नु सामानको ज्यादै लापरवाही दुई चार दिन आफू भात पान्छबाट यसो पन्छयो कि यस्तै हुन्छ कुनै न कुनै कुरामा नोक्सान कसरी चल्छ घरबार यस्तो तरिकाबाट हामी भने घरको कामदेखि खेतबारीको कामसम्म निपुण हुनुपर्ने यी लोग्ने मान्छेले भने बाहिरको काम, काम सम्हाल्यो बस पुग्यो फनक्क फर्केर आँगनको सुकुलमा थ्याच्चा बस्छे चम्पाकली फुटेको कचौरालाई पर्खालमा राखेर रा पखालेको भान्डाभित्र लैजान्छ हो चिया चिया गर्दै कोक्रोमा सुताएको बच्चाहरू हुन्छ हतार हतार उठेर कोक्रोको बच्चा उठाउँछ र आँगनमै गएर बस्छे थ्याच्चा चम्पाकली यसलाई भोक लागे जस्तो छ होइन ए हजुर भर्सेलीमा बसालेको दुधको कचौरा झेकेर दुधदानीमा खनाइलिनुहोस् त यहाँ छोरो उठेर रुन थाल्यो पिसाफले भिजेको टालो फेरिदिँदै बोल्छे ऊ दुधददानीमा आधा जति दुध ल्याएर राखिदिन्छ चम्पाकलीको अगाडि र दौराको फेरमा हात पुस्दै लाग्छ गोडतिर बडो स्नेहको बडो स्नेहको थाङनामा चियापेर दुधदानीबाट दुध बच्चाको मुखमा हालिदिन्छेऊ बच्चाले बडो स्वाद मानेर दुध पिउँछ गुटुक गुटुक जदौ हो साइली नानीको कता राखौँ यो घाँसको भारी आँगनमा ठिङ्ग उभिन्छे पोक्ची दमिनी ए पोक्ची त आज भने बडो राम्रो गरेस् तैँले उहाँलाई भ्याइ निभाइ थियो त्यही फलाइच पछि राख्दैन अँ सुन एउटा मुठो फुकाएर बाख्रालाई हालिदिएस् ल होइन नानी दोजिया भएको छेउ छनक देखिएको थिएन हिजो पो बाबु राजाले द्वारन्छ भन्दा तिन छक परेकी थिएँ म मेरी बाजै ढिलो भए पनि नानीलाई छोरा भयो बडो भाग्यमानी हुनुहुँदो रहेछ पोक्चीको उस्काइमा नेपाली कागज पानीले भिज्दा फुलेझै हुन्छे चम्पाकली भो बो पोक्ची धेरै चिल्लो लाएर नबोल मलाई त्यति फुल्याउनु पर्दैन क्या बरु भोलि परिवारै आएस यतै बाबुलाई कपडा पनि सिलाउनु खानापानी खाएर जानु एकपटक लामो सास काट्छे चम्पाकलीले दुधले पेट भरिएपछि बच्चा काखैमा का। निधाए लुपुक्क निधाएको बच्चालाई फुलको थुङ्गास मातेझैँ हलुकासँग उचालेर भुइँको डल्लपमा सुताउँछे र मुखमा घाम नपरोस् भन्दै कपडाले छोकिदिन्छे आज चम्पाकलीको मन अग्लिएको छ हिमालको चुचुरा जस्तै भरिएको छ उसको काख आकाशको चन्द्रमा धरतीमा झरेर कति तिर्खाएकी थिए बिचारी सन्तानको प्रयासमा एउटा नारी पूर्ण नारी बन्न आमा बन्नै पर्छ वैवाहिक जीवनपछि कुन नारी लालालायित नबन्ली आमा बन्नको लागि तर यो सौभाग्य सबैलाई पुरा हुँदैन यो नियतिको उपाधि हो यसो भनौँ यो, यो दैवको घटन हो कसैलाई फालाफाल हुन्छ सन्तान कसैलाई रहरै रहर हुन्छ सन्तान हुन त यो साइन्सको जमाना हो हुन त यो साइन्सको जमाना हो पत्र पत्रिका सञ्चार माध्यमबाट पटक पटक टेस्ट्यु बेबी को चर्चा नसुनेको पनि होइन चम्पाकलीको जोइपैले तर यो प्रविधि पैसावालाहरूको लागि मात्र हो खेती किसान गरेर पेहान बेलुका हातमुख जोड्न दहौ दौ पढ्नेको लागि आकसको चन्द्रमा जस्तै हो टेस्ट्यु बेबी जुन टाढाबाट देखिन्छ प्राप्त गर्न सकिन्न साँच्चै सन्तान भन्ने चिज नै अचम्मको धनीलाई मात्र सन्तानको चाह हुनु गरिबलाई नहुनु नि तर मन कोमल को नै हुने त्यसैले होला आफू जति सुखै अभावमा बाँचे पनि सन्तानको चाह हुन्छ मान्छेमा बिहान र बेलुकाको खजना जुटाउन हम्मे हम्मे परे पनि सन्तानको सुख प्राप्ति गर्न लालयित बन्ने मन विवाह भएको पन्ध्र वर्ष बितिसक्दा पनि भरिएन चम्पकलीको काख बन्न सकिन ऊ आमा घर बन्छ सुनसान जीवन रहन्छ अधुरो सबैको उपहासको पात्र बन्छेऊ अपुत्री बाजी, पापुनी यस्तै शब्दहरूले रोपिन्छ उसलाई घर परिवार र समाजमा घृणाकोपासना बन्छेऊ सहरको नाम चलेको अस्पताल अस्पतालदेखि महँगो नर्सिङ होममा गएकै हुनु उनीहरू दाउमा लगाएर रगत दिशा पिसाब छातीको एक्सरे र बिटियो एक्सरे गरेका कागजहरू जम्मा पारेर राख्ने हो भने घरै भरिन्थ्यो होला औषधी पनि साइज साइजका रङ रङको खाइचम्पाले तर कुनै छोप लागेन त्यसो त धामी झाँक्रीलाई देखाउनबाट पनि वञ्चित रहेनन् उनीहरू कहिले उसैको घरमा गए कहिले घरमै बोलाएर कालो बोको कालो कुखुरा पनि काटे रातको बाह्र बजे दोबाटोमा मान्छे झाँक्रीले पनि लछार पाटो लाएन सायद सन्तान जस्तो जन्माउन भाग्यमा नै चाहिँ रहेछ क्यारे चम्पकली लाखौँ कोसिस गर्दा आमा बाबुले त छोरालाई दोस्रो बिहे गर्न कर्का पनि लगाएका हुन् तर केही पढे लेखेको उसले चम्पाकलीमाथि सौत हाल्न चाहेन उसले बुझेको छ स्वास्नी मान्छेको कमजोरीले मात्र सन्तान नहुनुको कारण होइन दोष आफूभित्र पनि हुन्छ खोट आफैमा पनि हुन सक्छ तर तर पनि घरमा ताता तुतु गर्ने बालक नहुदा घर घर जस्तो नहुँदो रहेछ यो उनीहरूले अनुभव गरेका छन् स्वस्थानीमा शिवभट्ट बर्माण र सती बर्माणीले गाईको गोबरबाट गोमा प्राप्त गरेको कथा पढ्दा भावविवहल हुन्थ्यो उनीहरू तीर्थ व्रत दान धर्म पनि खुब गरे के नमिलेर काख भरिएन सबै कुरा दैवकै खटन रहेछ भन्ने सम्झिनुपर्छ मान्छेले लोग्ने चाहिँ चित्त बुझाए पनि चम्पाकलीको चित्त बुझेको थिएन आज चम्पाकली आमा बनेकी छ प्यासीलाई धारो बनेर आयो त्यो छोरा जोइपाईको भुइँमा खुट्टा छैन विशेष त चम्पकलीगो त्यसो त बच्चाको चाहना लोग्नेलाई भन्दा स्वास्नीलाई अलिक बढी नै हुन्छ चाहना गर्नमा रहर पाल्नमा सपना बुन्नमा र सपना सजाउनमा लोग्ने मान्छे भन्दा स्वास्नी मान्छे अलिक बढी महत्त्वकांक्षी नै हुन्छन् सानो बाटुलो निधार लाम्चो नाक उसले खुब नियाल्से छोरालाई शिरदेखि पाउसम्म माया छातीभरि उर्लेर आउँछ सप्तकोशी बनेर निधाइरहेको बच्चालाई चपक्क उठाउँछे र चपचप्प मैखाइ छातीमा टाँसे छातीको न्यानै स्पर्शमा बच्चा लट्ठ परेर निधाउँछ अचम्मै हुन्छ बाबुआमा र छोराछोरी बिचको माया रगत जस्तो गाढा चट्टानभन्दा बलियो सागरभन्दा गहिरो र हिउँभन्दा पवित्र हुन त मानिसको जीवन नै के हो र सानै छँदा बाबुआमालाई सतायो उनीहरूकै टाउको गिदी खेलेर नाच्यो रमायो जब यौन अवस्थामा प्रवेश हुन्छ आफू जस्तै जीवनसाथीको खोजी गऱ्यो र सन्तानको चाहना गर्यो जन्मायो हुर्कायो बस सबै छाडेर जानुपर्ने दिन आइहाल्छ सरसर्ती हेर्दा छोटो छ जीवन जब कुनै अभावमा विशेष त सन्तानको अभावमा बाँच्नु परोस् अनि हुन्छ लामो एकदम लामो नाइल नदी ना जस्तै लामो समय घन्टा पनि शताब्दी जस्तो पल पल चम्पा पानी परेर सबै थाङ्नु भिज्दैछ तँ के सोचेर टोलाए कि छिट्टै लैजा बच्चालाई चिसो लाग्ला लोग्नेको भनाले यथार्थमा वात्तै खस्चे चम्पाकली नभन्दै एक पैसा ढ्याक जत्रो ठुला ठुला पानीका थोप्लाले चुट्दै रहेछ उसको छोरालाई ऊ खोकिलामा छोरालाई उठाउँछे र ऊछ्यानमा थाङ्नु च्यापेर भित्र पस्छे आँगनको घाँसका मुठा गोठभित्र हुत्याउँछ उसको लोग्ने अघि यस्तो घाम चर्किनु त अहिले दर्किनु पो सर्प पनि ओह्रालो लागेको थियो नभन्दै पानी आइहाल्यो कुकुरको झोल चाहिने बेलामा आएन खेतमा रोपो सुकेर कत्रो जात्र आज भोलि भने गाउँ बगाउने गरी दर्किन्छ अर्ध भिजेको टालाटुली र सुकुल फलैचामा थन्क्याउँदै फतपताउँछे चम्पाकाली आउँदा आउँदै भसक्कै भिसायो यो पानीले पिँढीमा उक्लिएर कपडाको पानी, पानी निहाल्दै बोल्छे सुन्तली आज भोलि दिन पनि कस्तो बिग्रियो गाँठे आज कोदो रोप्ने खेताला थिए पानीले बिथलियो कहिले मेलो पकाउन दिँदैन भन्या प्रकृतिले पनि मान्छेलाई कस्तो खेद खनेको होला फरिएको ऊ भानो छेउले कपाल मुसार्दै असन्तुष्टि ओखेल्छे सुन्तलीले बलेसीको पानीमा बच्चाको आचीको टालो धुँदै हुन्छे चम्पाकली केही फाइदा केही बेफाइदा यी हेर्न मरे पानी पर्नाले म पन्ध्रसम्म जानै परेन ऊ <laughs> कित्त हाँस्थे पिँढीको एक छेउमा भैँसीलाई गुस्सा काट्दैछ उसको लोक्ने दुईको वार्ता सुनेर पनि प्रतिक्रिया जनाएन उसको मौनता देख्दा यस्तो लाग्छ उसले केही पनि सुनेकै के छैन मानव ऊ बहिरो हो या त स्वास्ने मान्छेको वार्तालापमा किन मिसिनौँ भनेर चुप लाग्यो या उनीहरूले उठाएको प्रसङ्ग पटक्कै चित्त बुझेन बस यस्तै भएको हुनुपर्छ ऊ मौन बस्नुमा चोटोबाट चामलको बोरा ल्याएर पिँढीमा राख्छ चम्पाको लोग्नेले सुन्तली भित्रबाट नाङ्गलो ल्याएर निफन्न थाल्छ चामल पट्यास पट्यास पारेर चामलको भुस टाउकोमा पर्ला भनेर पटुकाको फेर बाँच्छे आज त घिउचुर र खाने हो सानै खाजा चम्पाती रहेर आँखा झिम्काउँछ सुन्तली बिस्तारै चम्पकलीको घरमा आफन्त भित्रिने क्रम सुरु भयो भान्जी बहिनी ज्वाइँ मामा माइजु आदि इत्यादि कोहीको हातमा फलफुलको टोकरी त कसैको हातमा मिठाईको प्याकेट प्रशस्त छ आरीले खनाएको जस्तो ठूलो पानीको पनि प्रभाव नगरी आफन्त जम्मा हुने क्रमलाई रमाइलो मानेर निहाल्छ चम्पाकलीले गाउँका एक दुईजना पनि काम सघाइदिन आएका छन् चम्पाकलीकी नन्दती काम सघाउन आएका छिमेकीहरूलाई चुरोट खानेलाई चुरोट नखानेलाई लङ सुकमेल बाँड्छे सबैको मुहारमा छाएको रौनकता हेर्दा यस्तो लाग्छ खुसीले पुलकित छन् उनीहरू घरको चहल पहलले निकै रमाइलो वातावरण सिर्जना गरेको छ सबैको आँखाको ज्योति बनेको छ चम्पगलीको छोरो हेर्नेहरूले पालै पाएका छैनन् नयाँ मान्छेलाई पहिलोपटक निहाल्दा पैसा वा कपडा लिएर मुख हेर्ने चलन पुरानै हो त्यही चलन त्यहाँ पनि पालन भएको छ कारण बच्चाको मुठीभरि नोटको बिटो हुन्छ उसले के ठानेर मुठ्यायो पैसा हो भन्ने चिनेर त पक्कै होइन आमाको फरिएको छेउ चोलीको तना तनाझैठानी उसले नफुस्किने गरी समातेको छ नोटलाई धेरै मान्छे धेरै कुरा सबैको मनमा एउटै सवाल उठ्छ उठ्नुपर्छ भन्ने पनि केही छैन फेरि मानिस स्वाभाविकलै जिज्ञासिलो प्राणी हो त्यहाँ पनि त्यस्तै छ मान्छे पृथक विचार फरक सोचाइ फरक तर्क वितर्क उठेका छन् नाना भाँते कोही चम्पाकलीको का आँखा र कान छलेर खासखुस कुरा काट्छन् मुख्यतया महिलाहरू उनीहरूको स्वभावले असंवेदनशील छन् मनको असन्तुष्टि पक्ष लुकाएर होइन चिच्याएर व्यक्त गर्न उत्सुक देखिन्छन् हो त्यही हुन्छ त्यहाँ पनि असन्तुष्ट पक्षबाट तर त्यही असन्तुष्टभन्दा पनि सन्तुष्टिकै जत्ता बढी भएको कारण पनि खास खास खुसखुस बढी चर्किन पाएन भान्सा चम्पाकलीकी नन्दले सम्हालेर गाई भैँसीको हेरचाहमा खुलेर लाग्न पाएको छ उसको लोग्ने चम्पकले भने छोरो काखमा मुठ्याएर बसे सानसँग उसलाई के कुराको चासो छ र भित्रको सुत्केरी नपरि छिजमा रक्तिम किरण पोतेर बिहानी च्याउँछ धोबिनीको चिरविसँगै जागे सबैजना घरधन्दाले च्यापेर हतास देखिन्छ सबैको मुहार केही थकित केही हैरानी सबैको हातमा कुनै न कुनै काम उठेको छ झुरुक्क व्यस्तताले गिजोलेको खुसी पनि छन् त्यसो त एउटा उत्सव समारोह शुभ मनमा रमाइलो अनुभूति तरङ्गित हुनु असोभाविक पनि होइन उता चम्पकलीले भने आफ्नो सुसुर मुसुर नुहाउन कपडा धुनमै व्यस्त छे ओछ्याएको तन्नदेखि ओडेको कम्बलसम्म धोएकी छे चोखो बनाउन कपडा धोइसकेर सुतेको भुइँ रातो माटो र गोबरले सिलित्त लेप्छे उता बच्चालाई बाटोमा नुहाइदिन् जमदर्नी आमाले यति राम्रो छोरा जन्माउने रहेछ किन ढिला गरेको चम्पा कितित्त ब्याङ्गेको हाँसो हाँस्छिन् जम्दारनी आमै चम्पकलीको अनुहारमा अलिकति नमज्जा लेपिन्छ र अँध्यारो बन्छ मुहार बुढीलाई किन बोल्नु परेको होला नि बिचमा प्याज मनमा कुरा राख्न नसक्ने कस्तैमै मनमा नै सरप्छे जमदारनीलाई उसले उपस्थित सबै मुखामुखर छन् बोलिहाल्ने हिम्मत पनि छैन कसैमा कुराको चुरो त पनि मुखैमा आएको हो तर चम्पकली रिसौली भन्ने डरले कुरा चपाउँछ पातालो पानी फिसिस परिरहेको छ कुहिरो पनि गाउँ ओर्लिन्छ यस्तो लाग्छ चम्पकलीको घरमा रमाईले हेर्न आएको छ कि जस्तो भान पर्छ श्री ओम श्री ओम लसाईले कुस कता छ झिकेर पूर्ण पात्रमा राखी पानीले भिजाइदेऊ खै यो होम गर्ने ठाउँमा गोबरले पोति दिनुपर्ने आइमै कोही छैन कि कसो हो भित्र चप्पल फुकाल्दै झ्यालबाट च्याउँछन् पण्डित भित्रबाट सुन्तली हातमा पानीको अम्खरा र गाईको गोबर लिएर निस्किन्छ पण्डितले भनेको ठाउँमा गोबरले लिपिदिन्छे पण्डित लिपिको नजिकै सानो खोस्टो चक्कडी ओछ्याएर बस्छन् लसाइले म जे जे भन्छु ती सामान लिएर त यहीँ आएर बस पण्डितले भन्छन् चम्पाको बुढालाई पूजा सामग्री र होम होमादि पिँढीमै तयार बनाइयो होइन निवारण जस्तो हो? श्रीयों, श्रीयों। पंडित। पंडित कुरा त घरभित्र गराउनु पर्ने किन पिँढीमा हो यसरी घर शुद्ध कसरी हुन्छ त मैले केही बुझिनँ भा श्री ओम गर्ने तयारीप्रति असन्तोष जाहेर गर्छन् पण्डित पण्डितको कुरा भुइँमा खस्न नपाउँदै कहाँ बाजे घरमै बच्चा जन्मेको भए मजेरीमा निवारण गरेर घर बनाउनु अस्पतालमा जन्मेको बच्चा त्यसैले बाहिर गर्न थाल्यो नि यति भन्न पाएकोमा विजयको मुस्कान फिस्सा हाँसिन् जम्दार नियामा। पण्डितले कति कुरा बुझे र कति बुझेनन् उनी चुप रहे मौनताको फाइदा उठाउँदै कहाँ गुरु बल्ल बल्ल बुढेसकालमा जन्मेको छोरो आफन्त साथीभाइ सम्झिनै पर्यो घरभित्र पाउन पाछा छन् यस अर्थमा पिँढीमा निवारण गराउन थालेको स्पष्टीकरण दिन्छ चम्पाको लोग्नेले दुधनीको दुध खुवाउँदैछ चम्पा छोरोलाई काखमा सुताएर उसको मुहार खुल्ला आकाश झैँ न नउग्रिएर बादल लागेर धुम्म परे जस्तो छ यसो भनौँ हिजो अस्तिको जस्तो चमक छैन जो जसले खास खासमा खुसखुस गरे पनि कालो निलो बन्छ मुहार अदृश्य पीडाले थिचेर दैलोमा ठिंगा उमिँदै भन्छे चम्पाकी माइजू अहिलेदेखि भैँसीको दुध खुवाउने हो बाबुलाई त सकेसम्म आफ्नै दुध खुवाउनु पर्छ होइन भान्जी के हो चाला आफ्नै दुध चुसाउनुहोस् न अहिले नआएर के भयो त बिस्तारै बिस्तारै आइहाल्छ नि चम्पाको हातबाट दुधदानी खोस्थिन् बच्चो बडो जोरले रुन थाल्छ उता चम्पाले भने सडक्क चोलो खोलेर आफ्नो स्थान चुसाउन पनि सकिन नीलो कालो बन्छौँ उसको मुहार उपस्थित सबैले उक्त दृश्य टिठमा नै रहेछन् भान्सामा मिष्टान्न पाक्दैछ धमाधम गाउँका मान्छे बाक्लिने क्रम जारी छ निरन्तर आँगनको एक छेउमा पोक्सी दमिनी बच्चाको डल्लब खुट्टै सियोले भने उसको लोग्ने कल चलाएर बच्चालाई दौरा सुरुवाल भटुटो पिस ल्याउँदैछ वर्षौँ पछि पाएको घर कताहौँ कता नमिले झैँ खुम्सिएको जस्तो लाग्छ चम्पाकलीलाई हिजोसम्म उर्लिएको खुशीको लहर आज मान्छेको मुखामुखले बद्लिए झैँ लाग्छ उसलाई उसले जस्तो परिवेशको अपेक्षा गरेकी थी त्यहाँ बिल्कुल छैन आफ्नो व्यवहारसँग आफै रुष्ट हुन्थे हो कुनै दिन लोग्नेले भनेको थियो कर्ममा नभएको साइनो जबरजस्ती जोड्न खोज्नु मेरो अतृप्त प्यास मात्र हो अर्काको बच्चा चाट्यो मुखभरि रह अरू केही हात लाग्दैन एकरो मोहमा नडुब्बा त्यसरी वर्तमानमा जिउ नसिकाउँ भविष्य सबैको अनिश्चित हुन्छ त्यसलाई सम्झेर किन कमजोर बन्छेस त्यतिखेर संसार जित्छु भन्न सक्ने चाहना थियो उसलाई तर सोचाइ व्यवहारिक बनेन पूजाआजको मध्यावधिमा होम गरेको आगोमा बच्चालाई घुमाउनु लाग्दा होइन एघार दिनको बच्चा त होइन कम्तीमा पनि यो बच्चा डेढ दुई महिनाको हुनुपर्छ कति बच्चाको निवारण गराएर बुढो भएँ यत्रो बच्चा त कहीँ देखिएन मनको जिज्ञासा पुग्छन् पण्डित बाजेले उपस्थित जमात स्तब्ध भयो यो सवालमा कोही मोख छोप्छन् कोही जेप्रो टोक्छन् त कोही सिर शिर निहुराउँछन् अन्यासै भन्दा उदास र अध्ययारो हुन्छ चम्पकली उसको लोग्ने भने कृति महासो पोत्ने अथक प्रयास गर्छ तर विफल हुन्छ विचार हो आफ्नो जिज्ञासाले वातावरण स्तब्ध भएको सहजै अनुमान गर्दा आफूले खनेको खाल्डु आफै पुर्ने प्रयत्न गर्छन् पण्डित बाजे बच्चनैले हुन त कसैको बच्चा यस्तै खाइलाग्दो हुन्छ पनि सच्याउन सकेकोमा गुटुक्क थोक्निन्छन् यता आजको काम अन्त्य अन्त्यमा पुगेपछि उता भान्सा गराउने क्रम सुरु हुन्छ केटाकेटी आँगनमा टपरी समातेर लोली मिलाइबस्छन् भोजनको प्रतीक्षामा केही महिला केही पुरुषले लिएका छन् भान्साको जिम्मा धमाधम भोजन बाँडिन्छ पिँढीको एक छेउ आफू बसेको ठाउँबाटै सबैलाई राम्रोसँग भोजन गराउनु है कोही नछुटुन् आज्ञा दिन्छे चम्पाकली निधाइरहेको छोरालाई गाजर लगाउँदै पण्डितले रातो अक्षताको ठिका र होम गरेको कालो तिलक लगाइदिन्छन् आमा छोरालाई थाहा छ चम्पा तिम्रो छोराको नाम छत्रबहादुर जोडियो बोलाउने नाम जे सजिलो लाग्छ त्यही राख्नु पण्डितको कुरामा मुसुक्क हाँसी चम्पकली बच्चालाई नियालेर हेर्दै लामो सास तान्छ उसको लोग्ने थाहा छैन उसको सोचाइले कुन कुरा सोच्दैछ इष्टमित्र चेलीबेटीलाई रातो टिका लगाइदिएर पैसाको खाम हातमा राखिदिन्छ थैलीबाट चाँदेको बाला र कल्ली निकालेर निधाएको बच्चालाई लगाईचुप्प मै खान्छे चम्पकलीकी आमाले लगाइरहेको भोटो फुकालेर नयाँ दाउरा सुरुवाल र टोपी लगाइदिन्छन् जमदारनी आमा बच्चा झन् हेरिराखौँ जस्तो देखिन्छ क्लिक्क पारेर क्यामेराले फोटो लियो चम्पाको भाइले सबैको ओठमा छाएको मुस्कानले वातावरण म मग, रहेको स्पष्ट झल्किन्छ कोही भोजन गर्दैछन् कोही बच्चालाई पालै पालो काखमा लिन्छन् खोसाखोस -खुश गरेर उसै मख चाहिँ उसको लोग्ने पनि कम मख छैन मुहारले त्यसै भन्छ ज्रिङ्ग कपाल भएकी मैलो दुजा दुजा भएको कपडा लगाएकी एक फोरी आइमाई देखा पर्छ घरको परखाल पछाडि सबै आआफ्नो ध्यानमा मस्त भएकाले खासै कसैले पनि वास्तव गरेनन् त्यो आइमाईको उ सरासर अगाडि बढ्छ आँगनतर्फ ससाना बच्चा भाग्छन् डरले ऊ हेर्दा नै थिै बौलाइनी चम्पागलीको आँखा पर्छ उसैमाथि ऊ लागेको मेघजाइ कालो निलो हुन्छ चिटचिट पसिन आउँछ निधारभरि एक दुईजनाले लखेट्न खोज्छन् उक्त आइमाईलाई ढुङ्गा मुडा गरेर तर खाना दिन चम्पकली नै हराउँछ टपर टपरोभरि दाल भात तरकारी अचार राखेर रा। लगिदिन्छ त्यो आइमाईलाई आँगनको एक छेउमा बसेर खुब निहाल्छ ऊ बच्चालाई उसको ध्यान भोजनमा पटक्कै छैन आफ्नो चोलो खोलेर स्तन बाहिर निकाल्छ जहाँबाट तप्पतप्प दुध चुहिरहेको हुन्छ ऊ आफ्नो स्तन र त्यो बच्चालाई पालै पालो हेर्छ बन्छन् उसको आँखा उपस्थित सबै मान्छे मध्ये कसैलाई थाहा घटना त कसैलाई छैन भातको टपरी जुरुक्क उठाएर होम लगाएकै आगोमा हुत्याउँछ र अगाडि बढ्छ बिस्तारै उसका आँखा राताराता हुन्छन् मुखबाट जुवाला निस्केझै सुस्केर सुनिन्छ बाघिनीको जस्तो चम्पकलीतिर अगाडि बढेकी उसलाई नजिकै पुग्न लाग्दो रोक्छ चम्पकलीको भाइ रगत आउने गरी कपै रोकिदिन्छ हातमा उसले चम्पाको भाइ चिच्याएको आवाजले सबैको ध्यान खिच्छ त्यतै सबैको आँखा अगाडिबाट टपक्क टिप्छे बच्चालाई र चुसाउँछे आफ्ना स्थान बच्चो चुपचाप दुध कुटुक गुटुक्ल्छ हेरेको कु हेरै हुन्छन् उपस्थित सबै ऊ आफ्नो बाटो लाग्छ चम्पकली केही बोल्न आँ गर्छे तर वाक्य फुतेन उ आँ गरेको गरे, गरे बेहोस हुन्छ